धारा उन्चालिस समिति प्रतिवेदन समितिले आफ्ना क्रियाकलापको बारेमा महासभा र आर्थिक तथा सामाजिक परिषद समक्ष प्रत्येक दुई वर्षमा प्रतिवेदन पेश गर्नेछन् तथा पक्ष राज्यहरूबाट प्राप्त भएका प्रतिवेदन र सूचनाको जाँचबुझको आधारमा सुझाव र सामान्य सिफारिसहरू गर्न सक्नेछ त्यस्ता सुझाव र सामान्य सिफारिसहरूमा पक्ष राष्ट्रहरूबाट कुनै टिप्पणी भए सो समेत समितिको प्रतिवेदनमा समावेश गरिनेछ